र कंग्रेस बीच दूरी बढ्ने संकेत सरकारको विकल्प खोज्न एमाले नेताद्वारा अध्यक्ष ओलीलाई सुझाव संयुक्त सरकार भयकाले नागरिकको चाहना अनुसार काम गर्न नसकिएको उप प्रधानमन्त्री सिंहको स्पष्ट नेपाली चलचित्रका लोकप्रिय नायक श्री कृष्ण श्रेष्ठको निधन श्रेष्ठको सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने चितवनमा युरिया मलको अभाव पूर्वी चितवनमा लगाइएको धान खेतीमा गभारो रोको संक्रमण किसान चिन्तित इरानमा विमान दुर्घटना हुँदा अडचालिस जनाको मृत्यु तीनजना घाइते इबोलाब भाइरस नियन्त्रण भन्दा बाहिर सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको आग्रह र नेपाल स्टाइकर विमल घरती मगरको गोलको मद्दतमा अन्तर्राष्ट्रिय अण्डर नाइन्टिन कोपा डेल अगाथा फुटबलमा एन्डरलेक्ट विजयी टन भएको सहकर्मी अनित आर्यमा पार्टीको भूमिका कमजोर भएको भन्दै नेकपा एमालेका नेताहरूले सरकारको विकल्प खोज्नुपर्ने बताउन थालेका छन्माणमा पहल लिन नसकेको नागरिकका आवश्यकता पूरा गर्न नसके छब्बीस सभासद को, को मनोनयन तथा विभिन्न निय को पदपूर्ति नगर भले नेताकोज्ने सुझाव पार्टी अध्यक्ष केपी शर्मा ओरी एमए का तर्फवा मंत्री बने प्रधानमंत्री तथा कंग्रेस का मंत्री असहयोग करए पीत्र सरकार को विकल्प में मन्त्रीहरूले अध्यक्ष ओलीलाई प्रधानमन्त्री तथा कंग्रेसका मन्त्रीहरूको कार्यशैली बदल्न दवाब दिनुपर्ने नभएमा सरकारको विकल्प खोज्नुपर्ने सुझाव दिएका छन् एमाले नेता रामनाथ ढकालले गठबन्धनमा बसेर काम गर्न सक्ने अवस्था नआएकाले सरकारको विकल्प खोज्नुपर्ने बताउनुभयो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 यसैबीच उप प्रधानमन्त्री समेत रहनुभएका कंग्रेस महामन्त्री प्रकाश मानसिंहले संयुक्त सरकार भएकाले नागरिकको चाहना अनुसार काम गर्नै नसकिएको बताउनु भएको छ समयमै संविधान जारी गर्ने गरी सरकारले काम गरिरहेको तर सभासद र विभिन्न निकायको नियुक्तिमा भने सहमति खोज्दा ढिलाइ भएको वहाँले बताउनुभयो सिंहले संविधान सभाको म्याण्डेट अनुसार वर्तमान सरकार गठन भएकाले एमालेको असन्तुष्टिका बारेमा प्रधानमन्त्रीले छलफल गर्ने बताउनु भयो वहाँले नागरिकको चाहना अनुसार समयमै संविधान बनाउन एक आरोप लगाउनु भन्दा प्रधानमन्त्रीसँग छलफल गरेर सहमति खोज्न एमाले नेतृत्वलाई सुझाव दिनुभयो एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन छलफललाई तीव्र बनाउनु भएको छ एकीकृत माओवादीको संस्थापन पक्षले नेता बाबुराम भट्टराईतर्फका दुई सेना नेता गंगा श्रेष्ठ र राम रेसन यादवलाई कार्यवाही गरेपछि कारवाही फिर्ता नभए नयाँ पार्टी गठनको घोषणा गरेपछि समस्या समाधानका लागि अध्यक्ष प्रचण्डले छलफललाई निरन्तरता दिनु भएको हो यस्तै भट्टराई पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटि गठन गर्ने काम नरोकेपछि प्रचण्डले त्यसका विषयमा पनि छलफललाई केन्द्रित बनाउनु भएको छ हिजो मात्रै पार्टी नेता भट्टराइन नारायण काजी श्रेष्ठसँग छलफल गर्नुभएका प्रचण्डले आज पनि उहाँहरूसँग छलफल गर्न लाग्नु भएको हो हिजोको छलफलमा प्रचण्डले आफू पार्टी रूपान्तरणका लागि तयार रहेको बताएपछि आज पनि छलफल जारी राख्ने शीर्ष नेताहरूबीच सहमति भएको हो एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले आफूहरूलाई भन्दा पहिले पार्टी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टुराईलाई कार्यवाही गर्नुपर्ने बताउनु भएको छ आफूमाथि भएको कारवाही अस्वीकार्य भएको भन्दा नेता पौडेलले पहिले दुई नेतालाई कार्यवाही हुनुपर्ने बताउनु भयो पौडेलले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न समानान्तर समिति भंग गर्नुपर्नेमा जोड़ दिनुभयो रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा पौडेलले पार्टी विवाद अन्त्यका लागि केन्द्रीय समितिको बैठक बोलाएर छलफल गर्न माग गर्नुभयो पौडेलले मुलुकलाई संविधान नदिउन् जेलसम्म प्रचण्ड बाबुरा मिलेर जानुको विकल्पै नभएको बताउनु भयो पौडेलले वर्तमान सरकारको काम कारवाही चित्ताबुद्ध नभए पनि सरकार परिवर्तन भने गर्न नहुनेमा जोड़ दिनुभयो नेपाली कंग्रेसका केन्द्रीय अर्जुन नर्सिय केसीले पार्टी सभापति सुशील कोइर्लाले सात महिनादेखि केन्द्रीय कार्य समितिको बैठक नबोलाएकोमा आपत्ति प्रकट गर्नु भएको छ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा केसीले पार्टी सभापतिले प्रधानमन्त्री बन्नु अगाडि केवल औपचारिकताका लागि के मात्रै केन्द्रीय समितिको बैठक राखेको र सात महीना बितिसक्ता पनि कार्य समितिको बैठक नबोलाएर प्रजातान्त्रिक प्रक्रियामा पार्टीलाई अगाडि नबढ़ाएकोमा रोस कंग्रेस पार्टी विधि विधान र प्रक्रिया अनुसार हिँड्न नसकेको भन्दै केसीले आफू 24 चौविसजना केन्द्रीय सदस्यले अल्टिमेटम दिएको बताउँदै तत्काल केन्द्रीय समितिको बैठक बोलाएर पार्टी सभापतिले अहिले पार्टीभित्र देखिएको समस्यालाई समाधान गर्दै पार्टीलाई विधि अनुसार हिँडाउनु बताउनुभयो प्रहरीसँगको एन्काउन्टरमा मारिएका दीनेश अधिकारी चरीको सब चार दिन बितिसक्दा पनि पोस्टमार्टम हुन सकेको छैन परिवार तथा केही एमाले नेताहरूले दोहोरो भिडन्तमा नभई सुनियोजित रूपमा हत्या गरिएको भन्दै छानबिन समिति नबनेसम्म शब नबुझ्ने बताएपछि पोस्टमार्टम हुन नसकेको गतविवार काठमाडौँ र धादिङको सीमा भीमढुङ्गामा प्रहरीको आक्रमणमा चरीको मृत्यु भएको थियो चरीको सब महाराजगंज स्थित शिक्षण अस्पतालमा राखिएको छ धादिङका सभासदहरू राजेन्द्र पाण्डे गुरू बुर्लाकोटी लगायतले हत्या छानबिन गर्न समिति बन्नुपर्ने घटनामा संलग्न प्रहरीलाई कारवाही गर्नुपर्ने माग राख्दै आउनु भएको छ सरकारले संसदमा घटनाबारे जानकारी गराए पनि पाण्डे बुर्लाकोटी लगायतले चित्ताबुद्ध जवाब नआएकाले पुनः संसदमा कुरा उठाउने तयारी गरेका छनृ नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ सत्तालिस वर्षीय उनी दिल्ली स्थित एपोलो अस्पतालमा डिपन्यमोनियाको उपचार गराइरहेका थिए स्वास्थ्य समस्या देखिएपछि कलाकार श्वेता खड्कासँग विवाह लकत्तै उनी उपचारको लागि दिल्ली गएका थिए उनी दुई हजार पैंतालिसदेखि चलचित्र क्षेत्रमाथि उनकी लखानीमा बनेको को शुक्रबारदेखि प्रदर्शन थालिएको छ असार तेइस गते श्वेतासँग विवाह गरेका श्रेष्ठ सत्ताइस गते उपचारको लागि दिल्ली गएका थिए श्रेष्ठले दुई हजार सत्तालिस सालमा चलचित्रबाट नायकको रूपमा फिल्मी करियर शुरू गरेका थिए उनले धरती प्रेम युद्ध माइती आफ्नो मान्छे बढ पिपल गोर्खाली पाहुना अचम्बरी नाता गुरूचेला गरीब गरीब नाता नाता रगत को लक्ष्मी पूषा राम बलराम कह भेटीएला लगात एक सौ बड़े चलचित्र अभिनय करी सिने जगत को विवाद में नपरिक का कलाकार हो विशिष पारिवारिक चलचित्र उ रूचाई थे अभिनय नृत्य कोला श्रेष्ठ को, को विशेष चर्चा होने ग शिव रेगम निर्देशित अधिकांश चलचित्र श्रेष्ठ भूमिका रूचाइक थी अगी वर्ष कहां भेटीएला चलचित्रफत उभिनयम थी जन्म जनम झूला संग जनम जनम झूला संग बरू भाकेरा बल पे पलू, पलू। नेपाली सीने उद्योग का सर्चित नायक श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा भारतमा निधन भएको छ सा। श्रीकृष्णका साथी एवं निर्देशक आकाश अधिकारीले आज बिहानै 5 बजे दिल्लीको एपोलो अस्पतालमा निधन भएको जानकारी दिएका छन् श्रेष्ठको निधनले नेपाली चलचित्रमा अपूरणीय क्षति पुगेको छ विगत छब्बिस वर्षदेखि निरन्तर चलचित्र क्षेत्रमा लागेका श्रेष्ठ दिप न्युमोनियाको कारण उनको निधन भएको श्रेष्ठका दाजुले बताएका छन् नायक श्रीकृष्ण श्रेष्ठ नायिका श्वेता खड्कासँग विवाह गरेर एक महिना अघि हनीमुनका लागि भारतको सिमला पुगेका थिए त्यसै बेला बिरामी उनी दिल्ली एपोलो अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् दुई सालमा भुमरी चलचित्र बाट नेपाली रजत पटमा भित्रिएका श्रेष्ठले नायकका रूपमा भने नाता चलचित्रबाट करियर अगाडि बढाएका हुन् श्रीकृष्णले अभिनय गरेका अधिकांश सिनेमा एकाउन्न र सय दिन मनाउन सफल भएका छन् आफन्त आफ्नो मान्छे सुख दुःख ए मेरो हजुर हामी तिन भाइ पाहुना कहाँ भेटिएला जस्ता हिट सिनेमा दिएका श्रीकृष्ण निकै मिलनसार थे उनले निर्माण तथा अभिनय गरेको चलचित्र कोहिनुरही साउन तेइस गतेबाट नेपालका विभिन्न चलचित्र घरमा प्रदर्शन भइरहेको छ केही दिन कृष्णले माया गरी का नमस्कार मस्कार श्रेष्ठ लगायीज को तरफ बाजल चलचित्रेटर को मैया सफलता शिखर सफलता को, को, को। शिखर से बोझलाई कानमा राखेर म अगाडि बढाएको छु त्यही अनुरूप तपाईँहरूको मायाले मैले कोही नै मैले चलचित्र गर्नु पुगेको छु राम्रो पुग्यो मेरो सपना थियो एउटा चेरीहरूको विषयमा देशदेखि विदेशमा सुटिङ गर्ने एउटा मेरो कल्पना मेरो सपनालाई साथ दिने गाउने मेरो निर्देशक आकाश अधिकारीजीले उहाँले असाध्यै मिहिनेत गरेर सिनेमा बनाउनु भएको छ यसको रिलिज पनि तपाईँहरूसम्म चाहिँ बसेर एकदम भड्का साथ गरौँ भन्ने सोच थियो त्यो पुरा गर्न सकिनँ दर्शकमा कुरो र जसरी कहाँ भेटेको बेलामा मिडिया साथीहरूले मलाई एकदम सहयोग गर्नुभएको थियो यो चलचित्रमा त्यतिकै सहयोग गरिरहनु छ उहाँलाई धेरै धेरै धन्यवाद म नभए तापनि श्वेताजी नभए यो चलचित्र मेरो होइन यो चलचित्र तपाईँहरूको हाम्रो त्यस कारण तपाईँहरूले यो चलचित्रलाई आफ्नो सम्झेर माया गरिदिनुहोस् एउटा बच्चा सम्झेर काखमा राखिदिनुहोस् त्यो नै मेरो एउटा ठुलो तपाईँले दिएको एउटा मलाई औषधि पनि हुनेछ माया हुनेछ कहिले काहीँ मान्छेको जीवनमा सुख त कहिले दुःख सुख र दुःख नै जी आफ्नो जीवनको चौतारी हो भन्छन् त्यही चौतारी म बजिरहेको छु तर तपाईँहरूप्रति म त्यति टाढा छुइनँ सायद रिलिज भएको केही दिनमै तपाईँहरूसँग समस्या सिनेमा हेरेर तपाईँहरूसँग सुख साथमा आउँछु धन्यवाद नमस्कार आफूले निर्माण तथा अभिनय गरेको चलचित्र कोहिनूर दर्शकसँग बसेर हेर्न अब केही दिनमै आउँछु भनेर वचन दिएका श्रेष्ठ अब कहिल्यै नफरकने गरी हामी माझबाट विदा भएका छन् नायक श्रेष्ठ अब हाम्रो माझ नभए पनि उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदान सधैँ अमर रहिरहनेछ भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका नायक श्रेष्ठको निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ यस दुःखद घडीमा उहाँको परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै उनको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ तुम्ट टुम्ट अभिनेता श्री कृष्ण श्रेष्ठको सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ शनिबार राति भारतको एपोलो अस्पतालमा निधन भएका श्रेष्ठको पार्थिव शरीर काठमाडौं ल्याएर सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने भएको हो सरकारका प्रवक्ता एवं सूचना तथा संसार मन्त्री डाक्टर मेनेन्द्र रिसालले श्रेष्ठलाई सरकारले उचित सम्मान व्यक्त गर्ने जानकारी दिनुभयो उहाँको पार्थिव शरीर आज नै ल्याउने तयारी भइरहे पनि आवश्यक प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले आज सब काठमाण्डु ल्याउने सम्भावना कम मात्र रहेको निर्देशक आकाश अधिकारीले जानकारी दिनुभयो आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू बृहस्पतिले रक्षा तयार गरी जे चिजले अत्यन्तै बलशाली दानवराज बलि बाँधिए त्यसले नै म तिमीलाई बाँच् यसले तिमी सुरक्षित बन विचलित नहौ भनी डोरू बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धन परम्परा प्रचलितैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले एन बद्रो राजा ज्ञान वेन्द्रो महावल तेन तुवाम प्रतिध्वामी र क्षेमा चलमा चल भनी रक्षासूत्र रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ मानव रक्षाका लागि जल तप र पूजा गरी मन्त्रीएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाड़ीमा बादी दिने चलन छ आजकै दिन तागाारीले आफ्नो जनै अर्थात यग्गु पवीत फेर्ने परम्परा समेत छ यसका लागि अघिल्लो दिनदेखि केश मुण्डन गरी एक छाक मात्रै खाएर चोखनितो गरी बस्ने गरिन्छ यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी ताल तलाउ नदी कुण्डमा गई गाईको गोबर खरानी दतिवन र सप्त मृतिका लगाएर स्नान गर्दछन् स्नानपछि जौति र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रूद्राभिषेक पद्धतिबाट मन्त्रीएको नयाँ जनै फेर्ने चलन छ यसरी जनै काले नै आजको दिनलाई जनै पूर्णिमा समेत भन्ने गरिन्छ वैदिक गुरू परम्पराको पूर्वीय दर्शन अनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत मानिन्छ जनैका दुई शिखा मध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा विष्णु र महेश्वरको प्रतिका रूपमा पुजिन्छ भने अर्को डोराका तीन शिखालाई कर्म उपासना र ज्ञानको त्रियोगका रूपमा मानिन्छ आजकै दिन शरीर शुद्ध गरी देवता सप्त ऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणी समेत भन्ने गरिन्छ विशेषत आजको दिन सप्त तर ऋषिलाई तर्पण दिने पनि गरिन्छ आजका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारिएको क्वाँटी बनाई खाने परम्परा समेत रहेको छ क्वाटी खानाले शरीरमा रोग नलाग्ने फेट सफा र वर्षभरि खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि नै तापको संचार गर्छ भन्ने धार्मिक मान्यता समेत रहिआएको छ यस्तै नेपालको तराई क्षेत्रमा भने रक्षा पर्व दिदी दाजुभाइलाई बाँधी राखी बाँधेर मनाउने गरिन्छ यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ़छ भन्ने धार्मिक विश्वास छ धान रोपाई सकिएर मल राख्ने समयमा चितवनमा यूरिया मलको अभाव देखिएको छ अहिले कृषि सामग्री वितरण केन्द्र भरतपुरमा आवश्यक मात्रामा यूरिया मल नरहेको र अहिले समस्या आउन थालेको केन्द्रका प्रमुख रविन्द्र गौतमले बताउनुभयो गौतमका अनुसार अहिलेको समयमा चितवनमा दुई मेट्रिक टन यूरिया मल आवश्यकता रहेको बताउनुभयो अहिले चितवनमा आवश्यक मात्रामा पोटास र डीएपी भने रहेको वहाँले बताउनुभयो कृषकहरूले धान रोपाइसकेपछि मल खादको आवश्यक पड़ने भाई अब मल को अभाव होना नदिन काग केन्द्र ने थप मलखाद को व्यवस्था करस्तों कृषक में मल को अभाव नपरोस्ंद अन्द्र ने मल बिक्री वितरण का ट्रेनिंग मफत मल बिक्री वितरण कर चितवन जिला आवश्यक मलखाद को व्यवस्था करना का ट्रेनिंग तैयार कार्य प्रमुख बुद्धि विनोद दाहल जानकारी द्व पूर्वी चितवनमा लगाइएको धान खेतीमा गभारू रोगको संक्रमण बढ़न थालेको छ जसका कारण कृषकहरू चिन्तित बनेका छन् दुई बाली धान खेती गर्ने स्थानमा यस्तो समस्या देखिएको जिल्ला कृषि विकास कार्यालयसित जनाएको छ कार्यालयका अनुसार अहिले पूर्वी चितवनको रत्नगर खैरहनी कठार लगायतका क्षेत्रमा लगाइएको धानमा गभारू रोगको संक्रमण भेटिएको जिल्ला कृषि विकास कार्यालयसित उनका प्राविधिक सहायक नोदनाथ लामिछानेले बताउनु छ कृषकहरूले बाली लगाउने क्रममा माटोलाई आवश्यक मात्रामा समय दिन नसक्दा यस्तो भएको पनि संक्रमण रोक्न का कृषक प्राविधिक को सहयोग में को प्रयोग कर प्राविधिक सहायक लमीछाने वता अक समय में कृषक आती हाल् नपर्ने पर्ने भन्द वहां कने बिऊ रोप दुई खेती धान लगाई क्षेत्र में गवारू रोग को समस्या भेटी वता सिराहाको शिष बोनी छको पोखरीमा डुबेर दुई वर्षिया बालिकाको ज्यान गएको छ पिप्रा पन्ध्र पाँचका सीताराम सदायका दुई वर्षिया छोरी चन्द्रिकाको पोखरीमा डुबेर ज्यान गएको हो मामा घर आएकी चन्द्रिकाको घर नजिकेको पोखरीको टेलमा खेलिरहेका बेला डुबेर ज्यान गएको जिल्ला प्रहरीकाले सिराहाका प्रमुख डीएसपी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो हप्ताको पहिलो दिन सुन चाँदीको भाव केही घटेको छ शुक्रबार तोलामा पचपन्न हजार तीन सय रूपयाँमा कारोबार भएको सुन आज पचपन्न हजार रूपयाँमा किनबेच भइरहेको छ चाँदीको भाव पनि तोलामा पाँच रूपयाँले घटेर आठ सय कायम भएको सुन व्यवसायी तेजरत्न साक्यले बताउनु भएको छ वहाँका अनुसार हिजो सुनको कारोबार बढ़ेको छ नजिकिँदै गरेको तीजका कारण सुनको गरगहना अर्डर दिने र खरिद गर्नेहरूको संख्या बढ़ेको हो सुनको कारोबार अझै बढ़दै जान सक्ने साक्यले बताउनु सुनको कारोबार बढ़ेर अहिले दैनिक पच्चीस किलो पुगेको र यो क्रम बढ्दै जाने भनाइ छ यही महिनाको शुरूआतमा 20 किलो भन्दा कम सुनको कारोबार अब पालो अर्पण अर्पण सनावासमा हिजो हाम्रो प्रश्न थियो एकीकृत नेकपा माओवादीभित्रको पछिल्लो विवादप्रति तपाईँको विचार के छ ए पुरानै रोहो सामान्य कुरा सी छात्र हाँडी गाउँमा तपाईँले मतको अन्तिम परिणाम यस्तो रहेको छ ए पुरानै रोग हो भन्नेमा एकचालिस प्रतिशत सा बी सामान्य कुरा भन्नेमा पच्चीस प्रतिशत सी कैन बाको जात्रा हड़ी गाउँमा भन्नेमा चौतिस मत व्यक्त गर्ने तपाई सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ कंग्रेस र एमाले बीच सरकारका विषयमा बी देखिएको खटपडप्रति तपाईँको धारणा के छ ए सरकार परिवर्तनको संकेत बी संयुक्त सरकार भएकाले सी पशुपतिको जात्रा सिद्ध्राको व्यापार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 पालो ट्राफिक खबरको यति बेला नानगर हेटौँडा बिरगंज सडक खण्ड खुला छ त्यसै गरी नानगर मुगलिन मुगलिन नौबीसे काठमाडौँ सडक खण्ड मुगलिन तमौली पोखरा सडक खण्ड र नानगढ परासी बुटुबुल सडक खण्ड पनि खुल्ला छन्ून्यपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम पैंतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै ते भोलि बिहानैदेखि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरे स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 विमान दुर्घटना हुआ अड़चालीस जनात्यु स्थानीय संचार मध्यम जनाए अन्सार ईरान को मेहदावाल विमस्थल उड़े कोय में दुर्घटना सेफन एयरलाइंस को सो विमान अजद आवासीय बस्ती बस में खसिक विमान में दुई शिशु रष मु बाल बालिका रथानीय अधिकारी नेता सा। तबसातर्फ गई विमान पुरानों भर खराबी आय दुर्घटना विमान खस्ता घाइते भीन जनाक अस्पताल में उपचार भ संचार माध्यमले दुर्घटनाग्रस्त विमान सन् उन्नाइस सय नब्बेमा बनेको हो यसैबीच भारत झारखण्डको पलामुमा माओवादी र उसको विरोधी मानिएको नक्सालवादी संगठन टीपीसीबीच एक आपसमा भएको गोली हानाहानमा सोह्रजना मारिएका छन् टीपीसीले मारिएका सबै साथीको सब उठाएर लगेको प्रहरीले जनाएको छ दुई संगठनबीचको विवादमा यसअघि टीपीसीले दसजना माओवादीको हत्या गरेको थियो विश्व स्वास्थ्य संगठन घातक एभोला भाइरस नियन्त्रण भन्दा बाहिर गइसकेकाले सतर्कता अपनाउन आग्रह गरेको छ संगठनले एभोला भाइरसको महामारी रोक्न अन्तर्राष्ट्रिय सहयोगको अपील समेत गरेको छ इभोला भाइरसको प्रकोप फैलनबाट रोक्न यातायातमा समेत प्रतिबन्ध लगाउन सकिने त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रयास गर्नुपर्ने संगठनको भनाइ छ संगठनका अनुसार पश्चिमी अफ्रिकी देशबाट इभोला अरू देशमा पनि फैलिसकेको छ संगठनका निर्देशक डाक्टर मार्गेट चानले इभोला भाइरस नियन्त्रण भन्दा बाहिर गइसकेकाले अवस्था झन खतरा बनेको भन्दै सचेत हुन आग्रह गर्नुभएको छ पहिलोपटक गएको मार्चमा गिनीमा देखिएको यो भाइरस अहिले लाइबेरिया सिरियालिन लाइबेरिया नाइजिरिया लगायत देशमा प्रकोपको रूपमा फैलिएको छ यो भाइरसका कारण एक हजारजना भन्दा धेरैको ज्यान गइसकेको संगठनले जनाएको छ संगठनले इबोलालाई ला विश्वव्यापी स्वास्थ्य संकटको रूपमा घोषणा गरिसकेको छ अब खबर नेपाली युवा स्ट्राइकर विमल घरती मगरले एन्डरलेगका लागि गोल गरेका छन् नेदरल्याण्डमा जारी अन्तर्राष्ट्रिय अण्डर 19 कोपा देल अगाथा फुटबलमा एण्डरलेकले विमलको गोलको मद्दतमा गाइनो विरूद्ध दुई को जीत निकालेको छ आज भएको खेलमा एण्डरलेकको जितमा विमलसँगै मा विनफिसले गोल गरेका छन् विमल हालै मात्र मा बेल्जियमको क्लब एण्डरलेकको एकाडेमीमा एक वर्षका लागि अनुबन्धित भएका छन् कोपाडेल अगाथामा विमलको यो दोस्रो गोल हो यसअघि उनले एएफसी कोपनहेगन विरूद्ध गोल गरेका थिए प्रतियोगितामा छ क्लबको सहभागिता छ जसमा डेनमार्कको एएफसी कोपनहेगन अण्डरलेक्ट जापानको सेरोजो ओसाका नेदरल्याण्डसको रोटर ड्राम्स र ब्राजिलको रेड बुल ब्राजिल र को पारानाइन्स रहेका छन् र बेल्जियमका डिफेन्डर थोमस भेमाइनले स्पेनिश क्लब बार्सिलोमा आबद्ध हुने भएका छन् बार्सिलोनाले भेमायन लेनलाई पाँच वर्षका लागि आफ्नो क्लबमा भित्राउने निर्णय गरेको क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ सन् दुई हजार नौमा वर्षका लागि एक करोड़ अमेरिकी डलरमा आर्सनमा आवद्ध भएका भेमाइन लेनलाई बार्सिलोनाले एक करोड़ पचास लाख डलरमा भित्राएको जनाएको छ उनले आर्सनमा रहँदा एक खेलमा सहभागिता जनाएका थिए आर्सनका लागि प्रिमियर लीगका एक खेल का तेरह गोल करजीम को राष्ट्रीय टीम का विकल्प खोजना द्वारा अध्यक्ष ओरी सुझाव संयुक्त सरकार भाग नागरिक को, को चाहना का अनुसार काम कर न सकते उप प्रधानमंत्री सिंह को स्पष्टोक्ति नेपाली चलचित्रका लोकप्रिय नाग श्री कृष्ण श्रेष्ठको निधन श्रेष्ठको सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने अभाव पूर्वीनमा लगाइएको धान खेतीमा गबारो रोगको संक्रमण किसान चिन्तित इरानमा विमान दुर्घटना हुँदा अडचालिस जनाको मृत्यु तीनजना घाइते बोला भाइरस नियन्त्रण बाहिर सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको आग्रह र नेपाली स्टाइकर विमल घरती मगरको गोलको मद्दतमा अन्तर्राष्ट्रिय अन्डर नाइन्टिनको पाडेल अथा फुटबलमा एन्ड रलेक्ट विजय साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनित आर्याल र सुजिता हमाल वि